फुजेलका अधिकारीको अवस्थाका बारेमा जानकारी गराउन संसदद्वारा सरकारको ध्यानकर्षण स्वास्थ्यको ख्याल गर्न पनि निर्देशन इलाका प्रहरीकाले रत्नगरद्वारा दुई सय पचास लिटर अवैध घरेलु मदिरा नष्ट ट्राफिकले चितवनले विद्यार्थीका लागि ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने पहिचान हुन नसकेका दस हजार छ रोगीको खोजी शुरू देशभर तरकारीमा विषादी परीक्षण गर्ने सरकारको तयारी गिनियामा भागदौड मच्चिँदा चौबिस जनाको मृत्यु घटनाप्रति एक हप्ताको राष्ट्रिय शोक घोषणा इराकमा विद्रोहीद्वारा दर्शनौ व्यक्तिलाई बन्दी बनाई हत्या र लाइबेरियामा घातक इबोला भाइरसको महामारी फैलिएपछि फुटबल खेल्न रोक नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहसँगै इन्टरनेट लाइनमा डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियो अर्पण डट कम डट एनपीबाट संसारभरिक किस्सा बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनित आर्यालसँगै सुजिता हमालको मा व्यवस्थापिका संसदले वीर अस्पतालमा उपचार गराइरहेका गोर्खा फुजेलका अधिकारी दम्पतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन सरकारलाई ध्यानकर्षण गराएको छ संसदमा केही सभासदले अधिकारीका बारेमा कुरा उठाएपछि सभामुख सुभाष चन्द्र नेगमाङले स्वास्थ्य अवस्था बारे संसदलाई जानकारी गराउन र उहाँहरूको स्वास्थ्यको ख्याल गर्न सरकारको ध्यानकर्षण गराउनु भएको गोर्खा फुजेलका नन्द प्रसाद अधिकारी र गंगा अधिकारी आफ्ना छोरा कृष्ण अधिकारीको हत्यारा हत्यामा संलग्नलाई कार्यवाहीको माग गर्दै वीर अस्पतालमा अनसन बसिरहनु भएको छ बैठकमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण र भएका सहमतिका बारेमा संसदलाई जानकारी गराउनु भएको छ बैठकमा संसदले सरकारलाई भ्रमण र भएको सहमतिका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिएको थियो यस्तै मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्रीको अठार र उन्नाइस गते हुने नेपाल भ्रमणका बारेमा पनि जानकारी गराउनु भएको छ वहाँले दोस्रो संविधान सभाको चुनाव पछि स्थायी सरकार भएकाले भारतीय प्रधानमन्त्रीसँगको भेटमा मुद्दा सशक्त रूपमा राख्ने बताउनु भएको छ भ्रमणलाई प्राथमिकता दिने नीति अनुसार दुई देशको सम्बन्ध अझै प्रगाड़ हुने भन्दै उहाँले भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबीच एकला एकलै भेट हुने बताउनु भएको छ संसदलाई सम्बोधन गर्ने र दर्शन गर्ने कार्यक्रम पनि रहेको पाण्डेले स्पष्ट पार्नु भएको छ वहाँले दुई देशबीच हुने सहमति संयुक्त प्रेस विज्ञप्ति मार्फत सार्वजनिक हुने बताउनु भएको छ मोदीको भ्रमणका क्रममा हुने सम्झौताका बारेमा प्रमुख दलसँग राष्ट्रिय सहमतिका लागि सरकारले छलफल पनि चलाइरहेको जानकारी पाण्डेले दिनुभयो थहर तराई पार्टीका सभासद गोपाल दहितले थारू समुदायका 6 लाख जनामा रगत सम्बन्धी रोग सिकल सेल एनिमिया प्रकोप देखिएको भन्दै व्यवस्थापिका संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको छ पूर्वदेखि पश्चिमसम्मका थारूहरूमा महामारीको रोप सिकल सेल एनिमिया देखिएको भन्दै उहाँले यो यो रोग नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो यो रोग लागेका मानिस र उनीहरूले सुन्माएका बच्चाको कम उमेरमा मृत्यु हुनेर पनि बढ़ीमा चालिस वर्ष मात्र बाँच्ने गर्दछन् यो रोगको उपचार गर्ने विधि अहिलेसम्म नेपालमा उपलब्ध छैन त्यसैले रोग लागेको एकिन गर्न पनि रगत भारतमा लगेर परीक्षण गर्नुपर्ने बाध्यता रहेको सुभाष थारूले बताउनुभयो उहाँका अनुसार कुल जनसंख्याको तीस प्रतिशत धारो यो रोगबाट पीड़ित रोगका रूपमा यो रोग लाखौ प्रभावित हो सकने तर्फ वहां सचेत करू समुदाय में मेख रोगण का तत्काल आवश्यक कदम चाल् पता यह रोग अ थारू मगे और थारू को मत भले ग थारू सभासद विषय में आवाज उठा आग्रहभ महामारी को बारे में जानकार भरपा सरकार ने बजे विनियोजन कर रोग निण का एक रूपयानी बजेट ध्यानाक्षण करी रोग निण का बजे विनियोजन नगर्नी घाटी रेटी द्वे तरहा सुनवाई नगर दही दहितको प्रस्तावलाई तेजुलाल चौधरी विश्रामलाल चौधरी शिवलाल थापा आशा कोइराला र रामकुमार राईले समर्थन गर्नुभएको थियो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 जैविक विषादीको प्रयोग गरी कसरी खाद्य तत्त्व उत्पादनमा वृद्धि गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कृषि विज्ञहरू सम्मेलित अन्तर्राष्ट्रिय तालिमसहितको गोष्ठी सकिएको छ बालीमा जैविक विषादीको प्रयोग बढ़ाई रासायनिक विषादी र रा मलको प्रयोग घटाउन आवश्यक रहेको तर्कसित तालिम तथा गोष्ठी सकिएको हो नेपाल जस्तो देशमा यही भएका जैविक वस्तुहरूलाई प्रयोग गरी विषादी बनाएर बालीमा प्रयोग गर्न सके रासायनिक विषादीको असरले हुने रोगको संक्रमणबाट बस्नुका साथै निरोगी रहन विज्ञनी अनुसार अर्गानिक उत्पादन का जैविक विषाति प्रयोग अनिवार्य कृत शत्रु जीव व्यवस्थापन कार्यक्रम आयोजन में अंतरराष्ट्रीय कृषि व्यज्ञ अंतरराष्ट्रीय तारीम सहित गोष्ठी चितौन को, को, को, को भरथर में तीन दिन देखि चले गोषी में ग्वाटेमाला हंडुरस इंडोनेशिया कंबोडिया केजनिया रब साथ गरी और बंगलादेश सहित का सात देश का करी अठारह विदेशी सहित पच्चीस जना कृषि विज्ञी सहभागी कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरले गत आर्थिक वर्ष दुई हजार मा एकात्तरमा बीस करोड़ पचास लाख बयालिस हजार रूपियाँको मल बिक्री गरेको जनाएको छ कम्पनीले सात हजार अठासी मेट्रिक टन रासायनिक मल र दुई आठ मेट्रिक टन जैविक तथा भर्मिंग कम्पोस्ट मल बिक्री बापत सो रकम संकलन गरेको शाखा प्रबन्धक रविन्द्र गौतमले जानकारी दिनुभएको छ चार मेट्रिक टन यूरिया बापत आठ करोड़ बयालिस लाख बाइस पचहत्तर मेट्रिक टन डीएपी बापत 10 करोड़ त्रिपन्न लाख चार मेट्रिक टन पोटास बापत 1 करोड़ चौवालिस लाख रकम संकलन भएको उहाँले बताउनु भएको छ त्यस्तै कार्यालयले दुई सय मेट्रिक टन जैविक तथा भर्मिङ कम्पोस्ट मल बापत दस लाख बयालिस हजार रूपियाँ संकलन गरेको छ कार्यालयले जिल्लाका नब्बे सहकारी संस्था मार्फत मल वितरण गर्दै आएको छ यूरिया प्रति केजी उन्नाइस रूपियाँ डीएपी प्रति केजी छयालिस रूपियाँ पोटास प्रति केजी बत्तीस रूपियाँ र जैविक मल तथा भर्मिङ कम्पोस्ट मल पाँच रूपमा ले बिक्री गरेको छ कार्यालयले आर्थिक वर्ष उनासत्तरी सत्तरीमा पनि सात हजार छ सय मेट्रिक टन मल बिक्री गरेको थियो यो वर्ष सल ट्रेडिंग लिमिटेडले पनि मलको कारोबार गरेकाले कम्पनीको कारोबार विगतको तुलनामा केही घटेको कार्यालय प्रमुख गौतमले बताउनु भएको छ चितवनमा मलको अभाव हुन नदिने भन्दै सरकारले सयल लिमिटेडलाई पनि गत वर्षदेखि मलको कारोबार गर्न अनुमति दिएसँगै जिल्लामा दुईवटा संस्थाले मलको कारोबार गरिरहेका छन् जिल्लामा वार्षिक दस हजार मेट्रिक टन मल खपत हुँदै आएको छ धान किसान तरकारी खेती गर्ने किसान केरा व्यवसायी र माछा पालक किसानले मलको प्रयोग गर्ने गरेका छनृ इलाका प्रहरीकाले रत्नगरले आश दुई सय पचास लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ कार्ले गत एक हप्ताको अवधिमा विभिन्न स्थानबाट बरामद गरेको सो परिणामको अवैध घरेलू मदिरा पत्रकारको रोहवरमा नष्ट गरेको हो पूर्वी चितवनको पदमपुर चुटपाने लंका लाइन लगायतका स्थानबाट बिक्रीका लागि ल्याउँदै गर्दा बरामद गरिएको मदिरा नष्ट गरेको इलाका प्रहरीकाले रत्नगरका प्रमुख एवं प्रहरी नायब उप टिका बहादुर कार्कीले जानकारी दिनुभयो नगरपालिका एक स्थिर स्याउली बजारमा मतिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नष्ट गरिएको प्रहरी नायक उप कार्कीले बताउनुभयो इलाका प्रहरी कार्यालयले अवैध घरेलु मतिरा नियन्त्रणमा लि नष्ट गर्ने अभियानलाई तीव्रता दिए पनि न्याय भने कमी आउन सकेको छैन जिल्ला ट्राफिक प्रहरी कार्यालयसित उनले स्कूल तथा कलेजहरूमा पढ्ने विद्यार्थीहरूका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ जिल्लामा ट्राफिक नियमोल्लंघनको घटनामा वृद्धि भएसँगै विद्यालय स्तरबाट नै जनचेतना जगाउने उद्देश्यले यस्तो कक्षा सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी साउन सोह्र गतेबाट जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागि जिल्ला ट्राफिक प्रहरी कार्य चितवनका प्रहरी नायब निरीक्षक मुनिन्द्र थापाले जानकारी दिनुभएको छ कार्यालयले अभियान अन्तर्गत श्रावण सोह्र गते एपेक्स्ड एकाडेमी तथा सत्र गते होलिडे क्रिएशन स्कूलमा कक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ कार्यालयले योसँगै ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेमाथि पनि कड़ा निगरानी राख्न थालेको छ स्कूल तथा कलेजमा पर्ने विद्यार्थीहरूले लहरई लै तथा देखासेखिको रूपमा बाइकको प्रयोग गरेको पाइएकाले यसलाई पनि नियन्त्रणमा लिन सफल भएको कार्यालयले जनाएको छ निरीक्षक थापाले बिना लाइसेन्स सवारी साधन चलाउने बिना हेलमेट चलाउने र हेलमेट लगाए पनि हेलमेटको फिता नलगाउनेलाई जरिवाना गर्ने गरेपछि सवारी चालकहरू सचेत भएको बताउनु भएको छ यसले ट्राफिक निमोल्लंघनको घटनामा समेत कमी आएको छ वहाँले चितुवनमा बयालिसजना ट्राफिक प्रहरी भए तापनि यति ट्राफिकले जिल्लाको सम्पूर्ण क्षेत्रमा काम गर्न नसकिएको बताउनु भएको छ जिल्लाको मुगलिनदेखि लोथरसम्मका स्थानमा ट्राफिक रहे पनि अत्यावश्यक ट्राफिक प्रहरी चाहिने ठाउँमा समेत जनशक्ति अभावका कारण सेवा पुर्याउन नसकेको कार्यालयको भनाइ छ चितवनमा खोलाले बगाएर एक चेपाङ पुरूषको ज्यान गएको छ पिप्ले गाउँ विकास समिति ओडा नम्बर नौ धमेले बस्ने वर्ष पैंतालिसका दिलबहादुर चेपाङको खोलाले बकाएर ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले जानकारी दिएको छ मंगलबार बेलुका आठपछिको समयमा श्रीमतीसँगै घर छाने क्रममा बाडताल खोला क्रममा माडताल खोला तर्ने क्रममा दिलबहादुरलाई बकाएको थियो बेपत्ता भएका दिलबहादुरलाई खोज तलास गर्ने क्रममा धेरै खुला तर्नुपर्ने भएकाले वर्ष आममा वर्षेनी चेपाङ समुदायका व्यक्तिहरूले च्यान गुमाउने गरेका छन् यसैबीच चितवनको मंगलपुर चार स्थित नाराडी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बकाएका स्थानीय सन्दीप दहाललाई उद्धार गरिएको प्रहरले बताएको छ नदीले बकाएको भन्ने खबर प्राप्त भएपछि चितवनको चनौलीबाट प्रहरी र नेपाली सेना राजीव गणको टोलीले खोज क्रममा नकरपाल, चितवन नगरपालिका आठ गोप्रेनी उनलाई सकुशल उद्धार गरेको हो मांी जाने चितुभम राष्ट्रिय निकुञ्जको जीर्ण सड़क मर्मत चाँड़ गर्नुपर्ने माग राख्दै स्थानीय राजनैतिक दलका अगुवा र बस व्यवसायले स्थानीय विकास अधिकारीको ध्यान आकर्षण गराएका छन् राप्ती पुलदेखि रेवा खोलासम्मको नौ किलोमिटरसम्मको दूरीमा भैसीय हाल खेल्न मिल्ने गरी आधा दर्जन बढ़ी खाल्दाखुल्डी बन्द समेत समयमै मर्मत नहुँदा जोखिम बढ़ेको छ चितवन नारायण यातायात उपसमिति माडी थोरी रूका उपाध्यक्ष खेमनारायण रामिछानेले आवश्यक बजेट विनियोजन गरी चाँडो मर्मत गर्न ध्यानकर्षण गराइएको जानकारी दिनुभएको छ वर्षायामसँगै सो सड़क खालका खुल्दै रहलो बनेपछि यात्रुले शास्ति खेप्न बाध्य बनेका छन् माड़ी क्षेत्रको मुख्य सड़कमा गरिएको पीच भत्कन थालेपछि अमुवा पोस्टसम्म सवारी साधन सञ्चालनमा कठिनाई हुने गरेको बस व्यवसायीहरूले बताएका छन् जिल्ला विकास समितिले प्रत्येक वर्ष सो बाटो मर्मतका लागि बजेट छुट्याउने गरेको छ स्थानीय विकास अधिकारी भरत पाण्डेले जीविसको आन्तरिक स्रोत कम भएकाले तत्काल बजेट विनियोजन गर्न सक्ने अवस्था माणी ओहोरदोहोर गर्ने हजारौं यात्रु निकुञ्जको जीर्ण सड़कका कारण वर्षेनी सास्ति खेप्न बाध्य छन् निकुञ्जभित्रको सड़क भए पनि बाटो मरमत गर्ने बनाउने जिम्मा आफ्नो नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङकुवरले बताउनु भयो राष्ट्रिय क्षयरोग केन्द्रले पहिचान हुन नसकेका दस हजार क्षेरोगीको खोजी शुरू गरेको छ सम्पर्क बाहिर रहेका अर्थात पहिचान हुन नसकेको क्षेरोगका विरामीको खोजी शुरू गरेको केन्द्रका निर्देशक डाक्टर राजेन्द्र पन्तले जानकारी दिनुभयो सम्पर्कमा नआएकाहरू र नयाँ क्षेरोगीको पहिचान गर्न केन्द्रले क्षयरोग भत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ गाउँमा कर्मचारी पठाएको छ सुगमभन्दा दुर्गम जिल्लाका गाउँमा क्षेरोगीको खोजी थालेको उहाँले बताउनुभयो केन्द्रले रोग पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ गाउँ छाने अभियान शुरू गरेको छ यसबाट हराएका पुराना बिरामी र नया बिरामीको समेत पहिचान हुनेछ डा पन्तले भन्नुभयो केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्लाहरूमा माइक्रोस्कोप मेसिन लकेर दुई हप्तादेखि लगातार खोकी लागेको खकारमा रगत देखिएको खान नलाग्ने जस्ता क्षेरोगका शंकास्पद विरामीको खकार परीक्षण शुरू गरेको छ यसका लागि केन्द्रले पाँच सय सेन्टर मार्फत खकार गरेको नब्बे मिनटभित्र रिपोर्ट दिएर छेरोग भए नभएको पत्ता लगाउने गरेको डाक्टर पन्तले बताउनुभयो तत्काल छेरोग भए नभएको पहिचान गर्ने नयाँ चिन्ह एक्स एक्सपर्ट मेसिन अहिले देश विभिन्न बाइस ठाउँमा राखिएको र थप सात ठाउँमा थप्न लागि विगतमा क्षेरोग भए नभएको पत्ता लगाउन बिहान दिउँसो र बेलुकाको खकार परीक्षण गर्नुपर्ने भए पनि अहिले यो मेसिनबाट बिहान र दिउसो दुई पटक मात्र खकार परीक्षण गर्ने नै पत्ता लाग्नेछ नेपालमा हाल पैंतालिस हजार चेवरोगी रहेको अनुमान गरिए पनि छत्तीस हजार चेरोगीको उपचार भइरहेको र बाँकीको पहिचान हुन सकेको छैन सैको खोजी नयाँ ठेरोगीको खोजीमा केन्द्र जुटेको हो सरकारले जटिल खालका तीन सय छेरोगीका विरामीलाई मासिक एक हजार भत्ता दिएर उपचार गरिरहेको छ भने बल्झिएर आएका सत्र प्रतिशत क्षेरोगीलाई मासिक पाँच सय भत्ता दिएर उपचार गरिरहेको छ त्यस्तै एचआईभी एड्स भएका सात छेरोगीको उपचार भइरहेको छ भने प्रत्येक थेयरोगका विरामीलाई एचआईभी परीक्षण गर्ने गरिएको छ सरकारले देशैभर तरकारीमा विषादी परीक्षण गर्ने तयारी गरेको छ काठमाडौँको कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका तरकारीको मात्रै नमूना जाँच गर्दै आएको बाली संरक्षण निर्देशनालयले देशका तरकारी बजारमा पनि परीक्षण गर्ने तयारी गरेको हो कालीमाटीमा तरकारीको जाँचलाई कड़ाई गरेपछि व्यापारीले अरू बजारमा तरकारी निकासी गर्न थालेपछि देशैभरि परीक्षणको तयारी गरेको वरिष्ठ बाली संरक्षण अधिकारी राजीव दास राज भण्डारीले बताउनु भएको छ मेसिन र जनशक्तिको अभावका कारण एकै पटक देशभरि परीक्षण गर्न नसक्दा विषादी हालेका तरकारीको कारोबार रोक्न नसकेको उहाँको भनाइ छ राजभण्डारीका अनुसार मोबाइल भ्यान मार्फत देशका मुख्य ठाउँ र तरकारीका पकेट क्षेत्रमा परीक्षण गर्ने तयारी गरिएको छ यस्तै सरकारले तरकारीसँगै अब फलफूलको पनि परीक्षण गर्ने भएको छ मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विषादी फलफूलमा पनि हालेको गुनासो बढ़ेपछि परीक्षण गर्न लागि अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो सन् दुई हजार बाइससम्म नेपालमा बाघको संख्या दोब्बर बढाउने लक्ष्य पूरा गर्न केमा बढ़ी जोड़ दिनु पर्ला ए वासस्थान र आहार संरक्षण बीज जनचेतना अभिवृद्धि सी चोरी सिकारी नियन्त्रण तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए बासिस्तान र आहार संरक्षण भनेमा उन्चालिस प्रतिशत बीज जनचेतना अभिवृद्धि भनेमा पैंतिस प्रतिशत चोरी सिकारी नियन्त्रण भनेमा छब्बीस हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक आले चितवनको पछिल्लो सक्रियताप्रति तपाई के भन्नु छ यी सकारात्मक वि दीर्घकालसम्म टिकाउन जरूरी सी असी धेरै गर्नु छ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 अब पारो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगंज सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबी नौगी सय काठमाडौँ सडक खण्ड मुगलिन दमौनी पोखरा सडक खण्ड र नानगढ परासी बुडुबुल सडक खण्ड पनि खुला छन्सठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि बिहान र बेलुका पानी पर्न सक्ने तथा दिउँसो घाम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरेसोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पाड़ मौसम झुवानी मौसम। सामुदायिक पुस्तकालय द्वारा जनहित का लागी जारी गरिये को हो विदेश का समाचार गिनिया को राजधानी कोनाक्रीको समुद्री किनारमा आयोजित एक कन्सर्टमा भागदौड़ मचिदा कम्तीमा चौविसजनाको कम मृत्यु भएको छ रमजानको अन्तिम दिन ईद मनाउन आयोजना गरिएको कार्यक्रममा भागदौड मचिएको हो गिनियाका राष्ट्रपतिको कार्यालयले घटना दुःखद भएको भन्दै साता लामो राष्ट्रिय शोकको घोषणा गरेको छ घटनामा मृत्यु हुने मध्ये किशोरी रहेका छन् उता इराकमा शून्य इस्लामिक विद्रोही समूह आईएसआईएसले दर्जनौं व्यक्तिलाई बन्दी बनाई हत्या गरेका छनृ हत्या दृश्यको उनीहरू आफैले भिडियो बनाई जारी गरेका छन् तीस मिनटको सो भिडियोमा नकाब लगाएका बन्दुकधारीले युवाहरूको एक समूहलाई नदीमा धक्किँदै गरेको देखाइएको छ ईदको दिन हिजो जारी गरिएको सो भिडियोमा ती युवालाई गोली हानेर वा धक्का दिई पानीमा फालेको देखिन्छ बन्दी बनाइएका ती युवा सैनिक थिए वा सर्वसाधारण भन्ने प्रश्न नभए पनि सिया समुदायका भएको बताइएको छ आफूहरू विरूद्ध युद्ध लड्न खोजे यस्तै गरिदिने चेतावनी भिडियोमा इराकी सैनिकहरूलाई दिइएको छ खेल समाचार अफ्रिकी मुलक लाइब्रेयाले घातक इबोला भाइरसको महामारी फैलिएपछि फूटबलसँग सम्बन्धित सबै काले गतिविधिमा रोक लगाएको छ भाइरस फैलिनबाट रोक्ने प्रयासहरू फुटबलसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको त्यहाँको फूटबल संघले जनाएको छ फूटबलमा एक व्यक्ति अर्काको सम्पर्कमा आउने र उनीहरूमा आउने पसिनाका कारण सजिलै रोग फैलन सक्ने सम्भावना देखिएकाले फुटबलमा रोक लगाइएको लाइब्रेरी लाइब्रेरियाली फुटबल संघका अध्यक्ष मुसा हसन बिलिटले बताएका छन् उनले खेलका बेला समर्थकको पनि भीड़ लाग्ने र रोग फैलन सक्ने जोखिम भएकाले खेलाड़ी मात्रै नभई समर्थकको सुरक्षालाई पनि ध्यानमा राखी यस्तो निर्णय गरेको बताएका छनृ अर्जेन्टिनाका प्रशिक्षक एलेन्डो साबेलले पद छाडेका छन् आर्जेन्टिनालाई ब्राजिलमा विश्वकपको फाइनलसम्म पुर्याएका साबेलाको स्थान बार्सिलोनाका पूर्व प्रशिक्षक जेराडो मार्टिनोले लिन सक्ने बताइएको छ उनासाठी वर्षीय साबेलाले विश्वकप लगत्तै प्रशिक्षक पद छान्ने बताए पनि अर्जेन्टिनी फूटबल संघले भने कोपा अमेरिकासम्म निरन्तरता चाहेको थियो तर सावेलाले हालै मात्र पद छान्ने निर्णय लिएको संघलाई जानकारी गराएको अर्जेन्टिनी संचार माध्यमहरूले जनाएका छन् विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग एक शून्य गोलले पराजित पर भएको थियो गोर्खापुरको अवस्थाका बारेमा जानकारी गराउन संसदद्वारा सरकारको ध्यान आकर्षण स्वास्थ्यको ख्याल गर्न पनि निर्देश इलाका प्रहरीकाले रत्नगरद्वारा दुई सय पचास लिटर अवैध घरेलु मथिरा नष्ट ट्राफिककाले चितुनले विद्यार्थीका लागि ट्राफिक जनचेतनावलक कक्षा सञ्चालन गर्ने पहिचान हुन नसकेका दस हजार क्षय रोगीको खोजी शुरू देशैभर तरकारीमा विषारी परीक्षण गर्ने सरकारको तयारी गिनियामा भागदड मसिन्दा चौबिस जनाको मृत्यु घटनाप्रति एक हप्ताको राष्ट्रिय शोक घोषणा इराकमा विद्रोहीद्वारा दर्जनौ व्यक्तिलाई बन्दी बनाई हत्या र लाइबेरियामा घातक इबोला भाइरसको महामारी फैलिएपछि फुटबल खेल्न रोक हवस्त सांज पांच बजे अर्पण बुलेटिन सकिए अनिता आर्यल सुजिता हम बिता नमस्कार हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य